रेडियो रेडियो अर्पण अर्पण धोका बनाउने होला? मेरो पनि छोरीको विवाहको लागि हजार दक्षण तथानुभवी मिस्त्री बाह शुभ कार्य आवश्यक पड़े फर्चर विभिन्न सदैव समझना होद्योग रत्नगर थी आदर्श नगर टोल प्रोट्राइर डीफोन शून्य छपन्न पांच बैसठी आठ सै पैंतीस मोबाइल अंठानब्बे पांच पचास बैसठ आठ सैंतीस थुप्लो पाँच मेगा हर्समा अर्पण सुझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्नको लागि हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा बाट तपाईँले थाहा पाइसक्नु भएको छ साँझको ठिक साध बजिसकेको छ अर्पण शुभ साँझको बसाइ आइसकेको छ भनेर र तपाईँ पनि यति बेला अर्पण सुझको यो बसाइ सुन्नको लागि तयार भएर बसिसक्नु भएको छ अनि आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ भने फोन प्रयास पनि गरिसक्नु भएको छ होला दुईवटा बाटो हामीले तपाईँको लागि आज पनि खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस ते आउनुहोला यो साँझको बेला एकैछिन तपाईँ अनि हामी सबै लिएर रमाइलो गरौँ अनि मिठा मिठा लुक भाकाहरू आज पनि अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि लिइरहेछौँ र आजको अर्पण शुभ साँझको व्यवसायसँग सहकारी गरेको छ साइराम फर्निचर उद्योगले यदि तपाईँलाई घराएसी प्रयोजनका लागि चाहिने आकर्षक डिजाइनका फर्निचरका सामग्रीहरूको खोजीमा पाउनुहुन्छ भनेदेखि तपाईँले सम्झिनु होला साईराम फर्निचर उद्योगलाई जुन चाहिँ आदर्श नगर टोलमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी आठ सय पैँतिसमा फोन गर्नुभयो भने अझ धेरै जानकारी लिन सक्नुहुनेछ र तपाईँले अर्डर दिनुभयो भने तयारी फर्निचरहरू पनि तपाईँले पाउन सक्नुहुनेछ अर्डर गरे अनुसारको फर्निचरहरू तपाईँले पाउन सक्नुहुनेछ साईराम फर्निचर उद्योगमा यो जानकारी तपाईँलाई गराउँछु र अझ यसको बारेमा जानकारी दिँदै जानेछु कार्यक्रम अवधिभरमा यति बेला पनि अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नु को सधैँ जस्तो कार्यक्रममा आफन्तलाई सम्झिनुहुन्छ है तपाईँको यो साथ यसरी नै सधैँ पाइराख यही नै आशा छ आज को कसलाई सम्झिनुहुन्छ मेरो निजाना बस्ने बाबा अनि मेरो नजिकै बसिरहनु भएको छ भुवनश्वर कोइरालालाई अनि मलाई रमेश तिमल सिन्हा भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई रयनपुरमा बस्ने सङ्गीत बस्नेज्यूलाई हुन्छ कार्यक्रममा आउनुभयो रमेशजी खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ है नमस्कार रमेशजी हुनुहुन्थ्यो यति बेला चैनपुरदेखि आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय साथसाथै इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रा। सुनिराख्नु भएको छ यति बेला अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई सम्झिनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पढ्दै हुनुहुन्छ कस्तो चलिरहेको छ पढाइ राम्रै छ राम्रैलाई राम्रो है ल आज अरू पनि सुबसाजमा आउनु भएको छ कस कसलाई सम्झिनुहुन्छ धन्यवाद हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला राम्रोसँग पढ्नुहोस् है ल नमस्कार खान भएको छैन होला ल ठिकै छ अलिकति ख्याल पनि गर्नुपर्छ हाव्री लाग्ने समयमा जहाँ आगो बाल्नु भएन क्यारे है हजुर डर पनि छ त्यसैले पनि बरु सुस्ता सुस्ता खाने निजमा आउनु भएको छ कसरी सम्झिनुहुन्छ मर्कना फेस्टनीको रमेश सङ्गल रान्टी अनि सूर्य दादालाई मिसु हो मदन चाहन्छु अनि विष्णु दाईलाई रिजन भाइलाई राज दाई विस दाईलाई अनि अर्को होल्ड फ्यामिली अनि अघि आउने बहिनी रेशमा अधिकारीको लागि अनि त्यहाँ माओदेव रेस्ट आदर्श बहिनीका सम्पूर्ण भाइ बहिनी स्टाफहरू र मलाई बदन सम्पूर्णको लागि मदनजी खुसी लाग्यो अहिले ओके okay, नमस्कार बदनजी हुनुहुन्थ्यो यति बेला चैनपुरदेखि आउनु भएको थियो र हर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ मिठा मिठा निकै रमाइलो रमाइलो लोक भाकाहरू आजको कार्यक्रममा मैले लिएर आएको छु र यति बेला पनि हर्पण शुभ साँझको व्यवसायमा एउटा मिठो भाका सुन्नुपर्छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यति बेला पनि तपाईँको लागि राख्छ नै रमाइलो भाका थी थी थी थी थी थी थी थी पोता मेरी काली काली भई मरबर छोरे भुई मिरा फा बरबर सुहेरा भुई मिराक फा झल्वा बरबर सुहेरा भुई आउना तिमीले माया दिन्सो एक दिन हिँड्दा हुँदा नि हुन्छ कस्तो कस्तो लाग्छ सँगै बस्मा न पहिलो भाका तपाईँले सुनिसक्नु भएको छ शिवसको व्यवसायी सुन्दै हुनुहुन्छ साईराम फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छु र तपाईँलाई झ्यालको लागि ढोकाको लागि चौको सा पल्लाहरू चाहिएको छ अथवा तयारी फर्निचरका सामानहरू तपाईँलाई चाहिएको छ निकै निकै आकर्षक डिजाइनका फर्निचरका सामानहरू तपाईँलाई आवश्यकता परेको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनु होला साईराम फर्निचर उद्योगलाई अब लगनको महिना विवाहको समयमा तपाईँलाई फिचरका सामानहरूको पनि आवश्यकता परेको छ होला पक्कै पनि खरिद बिक्री गर्ने सोचमा आकर्षक टोलमा रहेको छ यो जानकारी गराउँछु र यति बेला अर्को साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ मजुर काम के भन्नुभयो मायाजी? समय हुँदैछ क्या अनि लोकगीत सङ्गीत कतिको सुन्नुहुन्छ अरू वर्षमा चाहिँ पहिलो पटक फोन गर्नु मैसँग पनि धेरै पटक भइसक्यो तब नआएको बेलामा हो ल ठिकै छ आज चाहिँ मैले माया देवीलाई भेट्न पाएँ है आगामी श्रृङ्खलामा पनि भेट्न पाउँछु आशा छ हुन्छ अनि आज को सम्झिनुहुन्छ कार्यक्रम मार्फत सुषमालाई हुन्छ कार्यक्रम आउनु खुसी लाग्यो मायाजी फेरि फेरि पनि आउँदै गर्नु होला है नमस्कार, नमस्कार।, नमस्कार।, नमस्कार। माया देवीजी हुनुहुन्थ्यो त्यति बेला मकवानपुरदेखि आउनु भएको थियो र अर्पण शुभ साँझको यो बसाइमा तपाईँलाई पनि आउन मन लागेको छ Hmm. फोन पनि प्रयास गरिराख्नु भएको छ कति साथीहरूको सा लागिरहेछ कति साथीहरूको सा लागे पनि छैन फोन प्रयास गरिराख्नु होला पक्कै पनि तपाईँसँग मेरो भेट हुने रहेछ यति बेला पनि कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सङ्गीत बस्नेत सङ्गीतजी हजुर दिनभरि के गर्नु भयो दिनभरि डुल्नु भयो के भयो त दिनभरि बजार डुल्दाखेरि सम्झिन मन लाग्यो अनिता संगीता सङ्गीता चैनपुरदेखि व्यवसायमा अर्को साथी आइसक्नु भएको छ कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मैले त खाएको छैन म भन्दा अगाडि अगाडि हुनुहुँदो रहेछ अनि अरू नयाँ नयाँ पिठुवा केही भइहाल्यो भने सुनाउनुहोस् न कसरी सम्झिने सन्दीपजी खु है नमस्कार पिठुवादेखि आउनु भएको थियो र अर्पण सुझको व्यवसायमा फेरि पनि हामी अर्को एउटा निकै नै रमाइलो भएको तपाईँको माझमा राख्छौँ रामचाजीको आवाज केही समय अगाडि निकै नै चर्चामा रहेको यति बेला अर्पण सुबसाजको व्यवसायमा तपाईँकै लागि खतरा वो खती गाए डाक्टर वो खती अचम भाई ओ भाया अच्छा मई भाई ओ ठा ठो कि मुसुके हस्नी ले मं छोरी लाइ कि मुसुके हसनी ले मं केही रमाइलो भएको छोगले प्रायोजन गरेको कार्यक्रम अर्पण सुर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण कम गरेर विश्वको जुन सुकी कुनाबाट पनि सुनिराख्नु भएको छ कोही साथी आइसक्नु भएको छ अर्पण व्यवसायमा म ढिला नगरिकन स्वागत गर्छु नमस्कार आफ्नो तपाईँ राम्रै हुनुहुन्छ दुर खत्रीलाई रिमल सिन्हालाई लक्ष्मण कोटवाल सम्पूर्ण नमस्कार हजुर भुवनजी आउनु भएको थियो यति बेला चैनपुरदेखि आउनु भएको थियो एक एक गरेर सम्झिँदै हुनुहुन्थ्यो साथीहरूलाई तपाईँलाई पनि सम्झिन मन लाग्यो यसो भने आउनु होला दुई घटाबाट तपाईँको लागि खुल्लै छ फटाफट सम्झिनुहोस् तपाईँ ज जसलाई सम्झिन चाहनुहुन्छ छोटो समयमा धेरैलाई सम्झिनुहोस् धेरै समय लागेर धेरैजनालाई चाहिँ नसम्झिनु होला अरू साथीहरूले पालो पनि पाउनुहुन्न अरू पूर्ण सुब्बाको व्यवसायमा रहेर रह हामी तपाईँको दिनभरिको थकालाई एक किसिम भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ र यो समयमा मिठा मिठा लोकभाका तपाईँको माझमा राख्छौँ अनि तपाईँलाई यिनै लोक भाका सँगै सहयात्रा गराउने कोसिस पनि गर्छौँ जे होस् अर्पण सुब्र साँझको यो बसाइ लिएर हरेक दिन साँझ सात बज्ने बित्तिकै टुप्लक्क अनि सात तपाईँसँगै रहन्छौँ त्यस पुनः अर्को श्रृङ्खलामा तपाईँहरूलाई भेट्न आउँछ हामी हरेक दिन आउँछौँ तपाईँलाई थाहा नै छ यति बेला भने अर्को शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर सुदीप रिजाली अनि कतिमा पढ्नुहुन्छ सुदीपले एउटा पुग्नु भएको छैन चारमा पुगे पुराउनु भयो अनि सुझमा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ हुन्छ सुदीपी लागि राम्रोसँग पढ्नु होला धेरै मम्मीले भनेको मान्नु होला है त ल नमस्कार सुदिपजी हुनुहुन्थ्यो त्यति बेला पिठादेखि आउनु भएको थियो र अरू शुभ साँझको व्यवसायमा अर्को साथीले पनि पर्खिराख्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार, नमस्कार। पराजुली पराजुली? त्यसो भए है अनि खाना खानु बस्छ खान ल ठिकै छ अब एकैछिन पछाडि मम्मीले बनाउँदै हुनुहुन्छ होला है ल अनि कहिले पढ्न जाउँ जस्तो भएको छैन कहिले आउला आठ गते भनेर भाँचेर बस्नु भएको छ है ल ठिकै छ राम्रोसँग पढ्नु होला है त अनि आज अरू सुब साँझ मार्फत सम्झिने विशेष हजुरलाई अनि अहा, अहा, अहा, बाबा एम प्रसाद पराजुली दिदी दाई र अशेष चिन्ने सबैलाई नचिन्ने पुरैलाई सम्झना चाहन्छु सम्झिनु भयो अन्त आहा, बसाँगे बसाँगे रे नमस्कार नमस्कार भित्र नै छु अघिसम्म अँ भएको थियो पानी परिरहेको थियो भनेपछि पानी बढ्दैछ हजुर हजुर पानी बढ्दैछ पानी चाहिएको छ मेरो लमजुङ सुन्दर बजार बस्ने अनि मेरो हाम्रो यहाँ सुजन कुवर सर बहादुर भुजेल सर अनि मेरो हाड बस्ने रमेश पिन्द सर अनि भुवन भुजेल सर अनि सम्पूर्ण साथीहरूलाई हुन्छ कार्यक्रममा आउनु भयो खुसी लाग्यो भुवनजी फेरि भुवनजी हुनुहुन्थ्यो यति बेला चैनपुरदेखि आउनु भएको थियो र अर्पण शुभ छ आजको व्यवसायको हामी अन्तमा पनि आइसकेका छौँ तिनजनासम्म तपाईँले साथ दिनुभयो सुनेर यो समयमा मसँगै रहिदिनु भयो धेरै धेरै धन्यवाद त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो गरेर विश्वको जुन सोनामा रहेर पनि साथ दिनुभयो तपाईँप्रति पनि अफारी छु र विशेष विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो रमेशजी चैनपुरबाट रेश्माजी ब्रह्मनगरबाट बदनजी हुनुहुन्थ्यो चैनपुरबाट मायादेवी मकवानपुरबाट त्यसै गरी सङ्गीताजी आउनुभएको थियो चैनपुरबाट सन्दीपजी पिठुवाट भुवनजी चैनपुरबाट जी हुनुहुन्थ्यो पिठुवाबाट अशेष हुनुहुन्थ्यो बैरियाबाट र अन्तमा भुवनजी आउनुभएको थियो चयनप्रति तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु र फोन गर्न प्रयास गर्नुहुने त तपाईँप्रति पनि आभारी छु र तपाईँहरूलाई भेट्न अर्पण शुभसाजको बसाइ लिएर भोलि फेरि हामी आउने नै छौँ रै तिनजलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभसाजको आजको यो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार गकुने मीठो चामालाको टेपिठो कति राम्री मान्छे तिमी बोली झनै मीठो बोली झनै मीठो बोली झनै मीठो बोली झनै आज को दर्पण सुनो